नमस्कार आदरणीय श्रोताओं अंतत लोकमान सिंह कार्क अख्तियार दुरूपये अनुसंधान आय को प्रमुख भई छाड़ दलहर को बीच को तीव्र विवादजूदी हिजो राष्ट्रपति को उपस्थिति में वहाँ लयम कायम प्रधान न्यायाधीश शपथ ग्रहण कराने दलहरूको बिचमा अझै पनि विवाद छ विरोधको स्वरूप अझै पनि आइरहेको छ तर पनि लोकमान सिंह कार्कीले भन्नुभएको छ अब भ्रष्टाचार नियन्त्रणको लागि मैले कम्मर कसेर काम गर्छु त्यो सम्भव छ या छैन अब कसरी जाला मुलुकको राजनीति अथवा अहिलेको स्थितिमा यो मुद्दाले साँच्ची कि अब कसरी मुलुकलाई अहिलेको अवस्थामा चाहिएको छ संविधान सभाको निर्वाचन तर पनि यो मुद्दाको किराना अथवा यो मुद्दाको अन्त्य अथवा यो मुद्दा कसरी समाधान होला यो चौतर्फी जिज्ञासाको विषय छ तर पनि अहिलेको स्थितिमा सात वर्षपछि संवैधानिक निकायमा पूर्णता पाएको छ कार्की एमिर आचार्यले सम्हाले कार्यभार त्यसैले अब के होला आज बाँडी बहसमा म एउटा विशेष वार्ता उपस्थित भएको छु संविधान सभाको निर्वाचन मुलुकलाई चाहिएको छ तर संविधान सभाको निर्वाचन कसरी हुन्छ त्यो सम्भव छ कि छैन अहिलेको अवस्थामा अथवा संविधान सभाको निर्वाचन सम्पन्न गराउनको लागि दलहरूको बिचमा जसरी सहमति हुनुपर्थ्यो असन्तुष्ट पक्षलाई शीर्ष नेताहरूले उच्चस्तै राजनीति समितिले सहमतिमा ल्याउनु अथवा वार्ता संवाद सुरु हुनुपर्थ्यो सुरु भएको छैन तर पनि एउटा मुद्दा नेपालको राजनीतिमा निकै चर्चा परिचर्चा वाद विवादमा रह्यो अख्तियारको प्रमुखमा लोकमान सिंह कार्कीको नाम सिफारिस भइसकेपछि नेपालको धेरैजसो छापामा तपाईँले प्रत्येक दिन देख्नुहुनेछ लोकमान सिंह कार्कीको बारेमा तर आज हामी लोकमान सिंह कार्कीको नियुक्तिलाई लिएर भएको विवाद अथवा उहाँले कार्यभार सम्हालिसकेपछि गर्ने कार्यक्रमको योजनाको बारेमा कुराकानी गर्नेछौँ तर त्यो कुराकानी हामी भोलि बिहान प्रस्तुत गर्नेछौँ तर आज हामी एउटा यस्तो व्यक्तित्वसँग वार्ता गर्दैछौँ नेपाली राजनीतिका शीर्ष व्यक्तित्व डाक्टर बाबुराम भट्टराई जो एकीकृत माओवादी पार्टीको उपाध्यक्ष हुनुहुन्छ पूर्व प्रधानमन्त्री हुनुहुन्छ आज बाँडी बसमा धवलाको साथमा डाक्टर बाबुराम भट्टाई तर्थत गर्न चाहन्छु धन्यवाद हुन्छ तपाईँलाई विश्वास हो चुनाव गर्नैपर्छ चुनावको विकल्पै छैन त्यसैको निम्ति मैले प्रधान न्यायाधीश सम्मान्य खिलाजी देवीलाई सत्ता हस्तान्तरण गरेको हो चुनाव नहुने भएर तपाईँले सत्ता हस्तान्तरण गर्नुभएको खिलाजी देवीलाई त चुनावमा आउन आनाकानी गरेकी शक्तिहरूले र राष्ट्रपतिजीले अध्यादेश रोकेर चुनाव हुन नसक्ने वातावरण बनाइदिनुभयो त्यो स्थितिमा म निर्वाचित प्रधानमन्त्रीले चुनाव गराउन नदिइसकेपछि लोकतन्त्रमा अर्को विकल्प एउटा विकल्प भनेको कस्तो अपवाद जन्ने विकल्प भनेको प्रधान न्यायाधीशको नेतृत्वमा सरकार बनाउने हो त्यसैले यो मात्रै अर्को विकल्प थियो कि तपाईँले अलोकतान्त्रिक काम गर्नुभयो नितान्तरण गरेर निर्वाचित प्रधानमन्त्रीलाई चुनाव गराउन नदिने जुन वातावरण बनाइयो निर्वाचित सरकारले पठाएको अध्यादेश जारी नगरेर छ महिना रोक्ने काम जसरी राखियो उहाँहरूले तपाईँले सोध्नुभयो लोकतन्त्रको हत्या कसले गर्नु खोज्यो बाबुराम भट्टराईले गर्नुभएको बाबुराम भट्टराईले त संविधान सभा बचाउनको निम्ति अन्तिमसम्म प्रयत्न गर्यो गत जेठ पाँच गते म्याद थप्नुको निम्ति मन्त्री परिषदबाट विधेयक संसदमा दर्ता गरायो तर त्यसलाई चाहिँ नेपाली काङ्ग्रेसका सभापतिजीले विरोध गर्नुभयो उहाँका मन्त्री जो कानुन मन्त्री कृष्ण हुनुहुन्थ्यो उहाँलाई फिर्ता बोलाइयो र अन्त्यमा मैले चाहिँ इमर्जेन्सी लगाएर आपतकाल घोषणा गरेर पनि म थप्ने कोसिस गरेँ राष्ट्रपतिजीले इन्कार गरिदिनु भयो कसैले साथ दिएन सिर्फ एकजना शेरबहादुर बाहेक र संविधान सभाको स्वत अवसानो भयो त्यो अवस्थामा मैले दोष कतिको छ मेरो दोष कति छ भने मैले बेलैमा नेपालमा राजनीतिको नाउँमा असाध्य षड्यन्त्र जालझेल चल्छ यहाँ मूल्य मान्यताको राजनीति छैन भन्ने कुराले बेलैमा नबुझ्नु र अन्तिम बेलासम्म आशावान भएर बस्नु चाहिँ मेरो कमजोरी हो भन्छ मेरो गल्ती छ मैले पछिसम्म पर्खेर बस्नु कमजोरी रह्यो मेरो कारणले त संविधान सभाको निर्वाचन संविधान सबै बन्थ्यो मेरो प्रयत्नले त र संविधान सभाको निर्वाचनको मिति मैले मङ्सिर घोषणा गरेँ त्यसको निम्ति मलाई ऐन र ऐन अध्यादेश त मैले जारी मन्त्री परिषदलाई पठाएँ राष्ट्रपतिजी कहाँ राष्ट्रपतिले जारी गर्नु भएन रोकेर राखिदिनु भयो ऐन भिना चुनावको द्वन्द्व नेपाली राजनीतिमा म राष्ट्रपति व्यक्तिसँग मेरो कुनै द्वन्द्व छैन रामराण यादवजीसँग मेरो राम्रै सम्बन्ध छ उहाँ पनि एउटा मिलाउन सक्यो कि अध्यादेश जारी नगरेर चुनाव गर्न दियो काङ्ग्रेस राष्ट्रपतिलाई किन कन्भिन्स गर्न सक्नुभयो अब मैले सकिनँ कि एउटा निर्वाचित प्रधानमन्त्रीलाई अभदस्त गर्ने निर्वाचित प्रधानमन्त्रीले वैधानिक ढङ्गले पठाएको अध्यादेश जारी नगरेर निर्वाचित नहुने वातावरण बनाइयो तपाईँ त्यस्तो छानबिन गर्नुहुन्न होइन तर पनि नेपाली जनताको प्रश्न छ तपाईँमाथि डक्टर बाबुराम भट्ट एउटा यस्तो नेता थियो नि ने। आशा र भरोसा र विश्वास गरेको नेता थियो नि ने। प्रधानमन्त्रीको पदबाट हट्दाखेरि त केही पनि हाता लागेन त्यो देशको लागि मलाई त्यस्तो लाग्दैन मलाई त्यस्तो लाग्दैन नेपाली जनताले के बुझेका छन् भने संविधान सभाको एजेन्डा दुई हजार सात सालदेखि चौध सालसम्म रह्यो चौध सालपछि महेन्द्रले खोज दिए त्यो खोजेको एजेन्डाले दुई हजार छयालिस सालको आन्दोलनमा पहिलोचोटि बाबुराम भट्टराई संयुक्त राष्ट्रिय जनआन्दोलनको प्रवक्ता थियो संयोजक थियो र उसले त्यसलाई स्थापित गर्ने कोसिस गर्यो माओवादीको एजेन्डा हो संविधान असफल हुँदैन यसो हुँदैन हेर्नुहोस् के हुन्छ भनेदेखि एकचोटि एउटा बच्चा मऱ्यो भने वयस्क द दम्पतिले फेरि अर्को प्रयत्न गरेर बच्चा जन्माउँछन् तर जो वृद्ध भइसकेका हुन्छन् जसको प्रधान शक्ति गुमिसकेको हुन्छ उसले चाहिँ कहिले पनि बच्चा जन्मनै सक्दैन अथवा जो वन्ध्या हुन्छ उसले कहिले पनि गर्न सक्दैन नेपाल यस्ता रान्तिक शक्ति छन् जसको वन्ध्याकरण भइसकेको छ जो, जो पुरै एउटा त्यो उमेर पार गरिसकेका छन् उनीहरूबाट संविधान सभा हुन पनि जन्माउनु सक्दैन थियो र फेरि पनि सम्भव थिएन तर माओवादीले जन्मायो मऱ्यो पहिलो बच्चा मऱ्यो तर फेरि जन्माउँछ र फेरि त्यसलाई हुर्काउँछ हुर्काउनु सक्नुहुन्छ अब माओवादीले मात्रै जन्माउन सक्छ र हुर्काउनु त्यसलाई माओवादीको विश्वास त घटेको छ टुटेको छ माओवादी सत्ता गएर केही गर्न सकेन भन्ने नेपाली जनताको गुनासो छ डक्टर भट्टराई तपाईँहरूले केही गर्न सक्नु भएन पूर्ण सत्ता हामीसँग थिएन एउटा गठबन्धन सरकार चलाउनु पर्दाका बाध्यताहरू थिए पुराना ऐन कानुन नियमहरू थिए र विभिन्न शक्ति केन्द्रहरू मैले त अहिले तपाईँले संकेत गरिसकेँ तिनीहरू यसका विरोधमा थिएन परिवर्तन नचाहने शक्ति हो त सबै छन् नि परिवर्तन नचाहने जुन हिजका सामन्तवादी शक्ति हिन्दूवादी शक्ति एकात्मकतावादी शक्ति पितृ सत्तावादी छ यो मलाई मिडियाका साथीहरूलाई मैले बिल्कुल भन्नु परिन्छ कोही कुरा आविष्कार गर्ने र दुष्प्रचार गर्ने र भ्रम छरिन्छ प्रवृत्ति छ त्यो बिल्कुल गलत प्रवृत्ति हो मैले नेपालको साँचो बाहिर छ कहिले पनि भनिनँ नेपालको साँचो नेपाली जनताकै हातमा छ माओवादी शक्तिले त्यो इतिहासलाई बदलिएको घटनालाई तपाईँले बिर्सन मिल्दैन हो सुगौली सन्धिदेखि यता हामी अलि पराधीन भएकै हौँ बाहु शक्ति चलखेल बढेकै हो र हामी देश कमजोर भइसक्यो जो आफ्नो घर कमजोर भयो भने त छिमेकीले अलिकति त्यहाँभित्र चाहिँ हात छिराउने प्रयत्न त गरिहाल्छन् यो त स्वाभाविक कुरा होइन पि त निर्वाचित सरकार भएको उनीहरूले मेरै नेतृत्वमा चुनाव हुनु पर्थ्यो त्यो उनीहरू नदिइसकेपछि अर्को विकल्प एउटा बङ्गलादेश हल उयो ग्रिस लगायतका देशमा प्रयोग गरिएको मोडेल भनेको प्रधान न्यायाधीशको नेतृत्वमा सरकार हो त्यस कारण हामीले पनि त्यो नयाँ प्रयोगमा जाने प्रयत्न गऱ्यौँ र त्यो हाम्रै उपज हो यसमा बाह्य शक्तिहरूको सहयोग र समर्थन हो मोहनै किरणले सिधै तपाईँलाई आरोप लगाउनु भएको छ डाक्टर बाबुराम भट्टले भारत योजना अनुसार यो निर्णय गर्नुभएको भनेर अब उहाँहरूकोतिर म टिप्पणी गर्न चाहन्न इतिहासले नै त्यसको फैसला गर्छ किनकि उहाँहरूको वैचारिक राजनीतिक मतभिन्नता राखेर हामीबाट अलग हुनुभएको छ बिस्तारै घटनाक्रमबाट बुझ्दै उहाँहरूले एउटा फरक सोच राख्नुभयो राजनीतिमा फरक विचार राख्न पाइन्छ परीक्षण गर्न पनि पाइन्छ उहाँ परीक्षामा हुनुहुन्छ उहाँ सही साबित हुनुभयो भने उहाँ अगाडि आउनुहोला तर अहिले चाहिँ उहाँ जसरी जुन बाटोमा हिँडिराख्नु भएको छ त्यो बाटो वस्तुसङ्गत छैन र त्यो सफल हुने म सम्भावना देख्नु अहिलेको दे स्थिति मोन चुनावमा आउनु भएन भने भाग लिनु भएन भने नेपालको संविधान सभाको निर्वाचन हुन्छ उहाँ सम्भावना छ उहाँहरू यति दुविधामा हुनुहुन्छ चार गर्नु भएन भने लिनु भएन भने पनि चुनाव हुन्छ संविधान सभाको निर्वाचन हुन्छ त्यसको नेतृत्वको नेतृत्व उहाँ बहालवाला प्रधान न्यायाधीश हो उहाँको नेतृत्वमा भनेको अन्तरिम चुनावी सरकार हो यसले नै निर्वाचन गराउँछ यसको तत्काल कुनै विकल्प छैन सरकारले सा। चुनाव गराउन सकेन भने तपाईँ किन त्यो भोलि बच्चा भर्खर जन्मिया छ मर्छ भन्ने कुरो किनभने अब पहिलो त असारमा नै मिति तोक्ने भन्ने समझदारी थियो तर विविध कारणमा त्यो ढिलो भयो अब कात्तिको अन्त्यतिर अथवा मङ्सिरको पहिलो हप्तामा निर्वाचन हुने बढी सम्भावना छ मलाई विश्वास छ भने छिटै केही हप्ताभित्र निर्वाचन मिति तोकिन्छ तोकेन होइन मिति तोकेर पनि चुनाव भएन भने के हुन्छ खेलादेगीको भविष्य मिति तोकिन्छ चुनाव हुन्छ तपाईँले पनि मिति तोक्नु भएको गर्न सक्नु भएन मक्सिरमा खेला पनि गर्न सक्नु भएन भने के हुन्छ यति बेला हामी सबै दलहरूले साथ दिएका छौँ त्यति बेला काङ्ग्रेस एमाले लगायतका दलहरू चुनावमा साथ दिएन नि त्यसले भएन अहिले प्रमुख दलहरू चुनावमा जानु छन् मोहन वैद्य किरण नेतृत्वको दल मात्रै एउटा चुनावमा सहभागी हुने कि नहुने भन्ने हुन्छ अरू दलहरू सबै उपेन्द्र जी, शरद यो हाम्रो जी, अशोक राईजी अरू उहाँले चुनावमा भाग लिने निर्णय गरिसक्नु भएको छ भने अरू को तो तो भिश्रु भिश्रु साथ मौ चुनाव भाग बता विै हुँदैन दोस्रो पटक संविधान सभाको निर्वाचन गर्न त धेरै अप्ठ्यारो छ नि त विश्वमै कम उदाहरण छ दोस्रो पटक संविधान सभाको निर्वाचन भएको नेपालमा कसरी होला त्यसैले त हामीले यो राजनीतिक प्रमुख दलहरूको सहमति काम गरेर प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाएर जाने नितान्त एउटा नयाँ प्रयोग हामीले गरिराखेका छौँ र सफल भएर हामी देखाउँछौँ तपाईँ हेर्दै जानुहोस् नेपाली जनताले चाहेर मात्रै नेपालमा संविधान सहको निर्वाचन हुँदैनन् बाह्य शक्तिको नि हात छ नि त नेपालमा त अनि किनभने चुनाव नगराएर के हुन्छ यसको निकास के त निकास होइन खिलाको सरकार निरन्तर अगाडि बढिरहे अर्को सरकार आउने फेरि पनि नयाँ किसिमको प्रयोग हुने अब लोकतन्त्रमा त्यस्तो हुँदैन हामी नेपालमा लोकतन्त्रको विकल्प छैन बौद्धलीय प्रतिस्पर्धामा राजनीति विकल्प छैन बरु हामीले चाहिएको के हो भने छिटो निर्वाचन गर्ने र एउटा लोकतान्त्रिक प्रणालीलाई संस्थागत गर्ने र आर्थिक विकास र समृद्धि दिशामा जाने त्यो नै आजको आवश्यकता हो सबैले लोकतन्त्र शान्ति स्थायित्व समृद्धि चाहन्छ नेपालमा हाम्रो अन्तर्राष्ट्रिय शक्ति छिमेकीले पनि त्यही चाहन्छ उस भए राष्ट्रपति र तपाईँको अहिलेको सम्बन्ध कस्तो हो अब अहिले त मैले राष्ट्रपतिसँग कुनै सम्बन्ध राख्नुपर्ने कुनै कारण छैन तर राष्ट्रपतिलाई बेला बखतमा यस्ता केही शक्तिहरूले जुन उपयोग गर्ने प्रयत्न गर्छन् उहाँ अलि बगिनु खोज्नुहुन्छ त्यसबाट उहाँ सतर्क रहनुपर्छ त्यसो हुन सक्यो भने एउटा सरल तरिकाले राजनीति अगाडि बढ्छ तपाईँलाई राष्ट्रपतिले चाहिँ हटाउन खोजेरी भयो उसो भए धेरै पटक उहाँले त त्यो त सबैले बुझिराखेकै कुरा हो कु शब्दको प्रयोग त मैले गरेको छैन तर मैले कु शब्द प्रयोग गरे होइन मैले भनेको के हो भने उहाँले निकै अप्ठ्यारो बाधा अर्चना सृजना गरेर मेरो सरकारलाई असफल पार्ने काम चाहिँ उहाँले गर्नुभएकै हो र अहिलेको अन्तरिम संविधानले राष्ट्रपतिलाई मन्त्री परिषदबाट सिफारिस भएर पठाइएको विधेयक रोकेर राख्ने अधिकार संविधानले कहीँ पनि दिएको छैन संविधान विपरीत जाने होइन संविधानको पालना गर्ने पालना गरे मात्रै संरक्षण हुन्छ संविधान उल्लङ्घन गरेक्षण गरे पनि राष्ट्रपति संसारभरिको प्रचलन जुन अहिलेको आलङ्कारिक राष्ट्रपति हो संवैधानिक राष्ट्रपति उहाँ कार्यकारी राष्ट्रपति होइन उहाँ आलङ्कारी राष्ट्रपतिले कहिले पनि विधेयक रोकेर राष्ट्रपति राष्ट्रपति हो नि हुँदैन नेपालको अन्तरिम संविधानले केही पनि राष्ट्रपति कुनै अधिकार दिएको छ भने तपाईँले जसरी काम गर्ने योजना बनाउनु भएको थियो नि तपाईँलाई असफल प्रधानमन्त्री बनाउनेमा चाहिँ राष्ट्रपतिको हात छ राष्ट्रपतिजी प्रयोग हुनुभयो उहाँ आफ्नै विवेकले कति काम गरौँ मलाई थाहा छैन त जो शक्ति परिवर्तन चाहँदैन र नेपालमा यो परिवर्तनको एजेन्डा अगाडि बढाएको माओवादी शक्ति अगाडि बढेको हेर्न चाहँदैन त्यसको हातमा प्रयोग चाहिँ राष्ट्रपतिजी हुनुभयो हतियर जुन शक्ति थिए तिनलाई समायोजन गरेर एउटै सेना बनाउने काम मेरै पालामा भयो कसैको पालामा हुन सकेका थिएन के यो चान्सुने का। काम हो र मेरै पालामा सामान्य नेपाली काठमाडौँको जनताले सडक विस्तारको विकासको जुन कामहरू मैले सुरु गरेँ भलै मैले बजेट पेस गर्न मलाई दिइन जो कि मैले बजेट पेस गर्न पाउनु पर्थ्यो म पहिले अर्थमन्त्री भएको बेलामा जुन बजेट प्रस्तुत गरेको थिएँ त्यसबाट डराएर उहाँहरूले मलाई बजेटै पेस गर्न दिनुभएन त्यसको बावजुद पनि पुरानै बजेटभित्र रहेर मैले तिस वर्षदेखि विस्तारित हुन स नसकेको सडकले का विस्तारित गरेँ त्यो नेपाली जनताले लामो समय सम्झिन्छ त्यसरी नै मैले पश्चिम सेती लगायतका ठुला परियोजनाहरू मेरो कार्यकालमा सुरु गरेको छु वर्षौँदेखि किन नसकिएका नेपाल एयरलाइन्सका जहाजहरू किन्ने प्रक्रिया मेरै पालामा अगाडि बढ्यो र अब जहाज आउँदैछ लगायतका कामहरू मेरो कार्यकालमा भएकामा कुन कुन चाहिँ के भयो हरेक क्षेत्रमा ठोस आरोप यो अख्तियार दुर्घन आयोग बन्दैछ त्यसले छानी गर्छ नि तपाईँको तथ्यपूर्ण ढङ्गले आरोप लाग्नु पऱ्यो नि हामीले किन किन आरोप लगाउने हाम्रो परिवार आफै म हिसिला हामी आफै एउटा दक्ष इन्जिनियर हौँ हामी आफैले नक्सा कोरेर महिनाको करोडौँ रुपियाँ हामी आफैले कमाउन सक्छौँ बाटो छोडेर भएको सम्पत्ति छोडेर ज्यान फ्याँक्ने हिँडेका मान्छे अहिले हामी आएर भ्रष्टाचार गर्छौँ त्यसको कुनै एउटा तुक हुन्छ मैले घोषित गरेर हाम्रा मेरो नाउँमा श्रीमतीको नाउँमा मेरो छोरीको नाउँमा जति सम्पत्ति छ त्यसको विवरण प्रधानमन्त्री कार्यालयमा बुझाइएको छ त्योभन्दा बाहेकको एक पैसाको पनि कहीँ सम्पत्ति छ भने अहिले तपाईँ लैजे बुकेर खोजेर लाने चाहिँ मैले अहिले घोषणा गरिदिएन तपाईँले कहीँ छ भने त्यो सबै लैजेन तपाईँ यत्रो वर्ष जुन किसिमको तपाईँको इमेज थियो नि प्रतिष्ठा थियो नि बाबुराम भट्टाईको त्यो त प्रधानमन्त्री भए घटेन अब के हुन्छ भने अपेक्षा जनताका परिवर्तनका अपेक्षा ठुला थिए यो सङ्क्रमणकालमा जनताको अपेक्षाअनुसार काम गर्न गाह्रो थियो पहिलो कुरो त यो बहुमत सरकार थिएन यो संयुक्त सरकार थियो दोस्रो कुरो सङ्क्रमणकालमा बजेट लगायतका जनतालाई लग तत्काल राहत जुन कामहरू ल्याउन पर्थ्यो त्यो ल्याउन दिएन आदि आदि कारणले गर्दा जनताको अपेक्षा पुरा नभएका हुन सक्छन् त्यो मान्छु तर बाबुराम भट्टराईले नियतवशी गरेन भनेर जनताले भन्छ भन्ने मलाई लाग्दैन तपाईँले गर्न चाहनु भएको थियो तर गर्न सक्नु भएन होइन त्यो कुरा यसो पनि हुन्छ कि अब अब मौसमको खेती र बेमौसमको खेतीको तुलना गर्न मिल्दैन नि त बेमौसममा मेरो सरकार बनेको थियो भने मौसममा बनेको सरकारसँग त्यो तुलना गर्न मिल्दैन जस्तो पहिलो जुन प्रचण्डको नेतृत्वमा नौ महिना सरकार बन्यो र मैले जुन बजेट पेस गरेको थिएँ र त्यति मैले जुन काम गरेको थिएँ त्यो अर्थमन्त्रीको रूपमा मैले गरेको कामको त जनताले प्रशंसा गर्छ नि किनकि त्यति बेला हाम्रो बहुमतको एउटा सरकार मेरो पालन त बजेट पेस गरेर दिएको भए मैले फेरि त्यसलाई अझ अगाडि बढाएर ल्याउँछु नि त मलाई पेस गर्ने त दिएन किन दिएन भन्न को मान्छेले दिएन कुन नियतले दिएन फेरि सफल हुन्छ भने डर भएका मान्छेहरूले दिएन अहिलेको स्थितिमा चुनावमा गठबन्धन हामी परिवर्तनकामी शक्तिहरू माओवादी मधेसवादी जनजाति मधेसी महिला दलित मुस्लिम लगायतको परिवर्तनकामी शक्तिहरूको एउटा बृहत्तर मोर्चा बनाएर हामी निर्वाचन जानु एक्लै माओवादी चुनाव लड्न सक्दैनौस भाइ होइन माओवादी त एक प्रमुख शक्ति त भइ नै हाल्यो तर हाम्रो जस्तो समाजमा एउटा बहुवर्ग बहु क्षेत्र बहु बहुजाति विभाजित पनि छ सबैलाई समेटेर लिएर जानुपर्ने पनि अवस्था छ म गठबन्धन भनेर घोषित रूपमा नै हुन्छ म अहिले भन्न सक्दिनँ चुनावको बेलामा तर हामी यी सबै शक्तिहरूलाई समेटेर जो परिवर्तनका पक्षधर छन् तिनलाई लिएर अगाडि मधेसी मोर्चासँग तपाईँहरूको सकार्य हुन्छ चुनावमा हामी मधेस को मुक्तिको निम्ति लडिरहेका शक्तिहरू अब कुन कुन रहन्छन् अहिले म भन्न सक्दिनँ भनेपछि नेपाली कङ्ग्रेस र एमालेको जुन प्रभाव देखेर तपाईँले डराउनु भएको गठबन्धन गर्न थाल्नुभयो प्रभाव एमालेलाई त मैले अब त्यति ठुलो स्पष्ट विचारधारा भएको शक्ति म मान्दिनँ उहाँहरूलाई अलि अन्यथा नलागोस् अब काङ्ग्रेस भनेको पुरानो बुढो भइसक्यो वैचारिक ढङ्गले पनि बुढो भइसक्यो साङ्गी ढङ्गले पनि ऊ धेरै जर्दर भइसक्यो उसले यो देशको सम् परिवर्तनको नेतृत्व गर्न सक्दैन भलै उसो अस्तित्व रहन्छ ऊ काङ्ग्रेसको रूपमा चाहिँ एउटा शक्ति रहिरहेको छ तर यसको नेतृत्वी शक्तिहरूमा काङ्ग्रेस अब एमाले त भनिएको यस पटक चुनावमा चाहिँ छ नि यदि संविधान सभाको निर्वाचनपछि चाहिँ माओवादीलाई खोज्नुपर्छ चा। बत्ती बालेर भनेर झलनाथालीले भन्नुभएको अनि त्यो भने विचार र राजनीतिको आधारमा हो विचार र राजनीति कसले कस्तो लिन्छ भन्ने कुरा हो र कसको एजेन्डा कस्तो हुन्छ भन्ने कुरा हो र हामी परिवर्तनको एजेन्डा लिने माओवादी शक्ति हो यथार्थीवादी पुरानै प्रणालीलाई अलिकति टालटुल पारेर राख्न चाहने शक्ति काङ्ग्रेस हो भने जनताले बुझ्छ एमालेको चाहिँ स्पष्ट चाहिँ स्थान छैन कहिले माओवादी माओवादी जस्तो हुनु खोज्छ कहिले काङ्ग्रेस जस्तो हुनु खोज्छ त्यसरी नेपाली जनतामा स्पष्ट पहिचान छैन त्यो स्पष्ट पहिचान नभएको शक्तिले नेतृत्वी भूमिका खेल्न सक्छ माओवादी ठुलो पार्टी भयो भने फेरि पनि संविधान बन्दैन संविधान सभाबाट भन्नेहरू पनि छन् त जनमत छ नि काङ्ग्रेसले त्यही भनेको छ नि होइन काङ्ग्रेस एमालेहरूले भन्नुको स्वाभाविक हो नि नै माओवादीको प्रशंसा गर्न थाल्यो भने त उहाँ आफ्नो औचित्यै रहँदैन तर आम जनताको कुरा गर्नुभयो भने एकचोटि माओवादीले बहुमतको सरकार चलाएर दस पन्ध्र वर्ष चाहिँ देखाओस् र यो देशमा आमूल परिवर्तन ल्याओस् समृद्धि ल्याओस् भने जनता जान्छ चुनाव पछि कसको नेतृत्वमा सरकार भन्छु को हुन्छ प्रधानमन्त्री माओवादी पार्टीबाट अब हामी निर्वाचनमा पहिले हामी जाँदैछौँ अहिले पहिले यो संविधान सभाको निर्वाचन हो पहिलो हाम्रो जोड त संविधान बनाउनेमै केन्द्रित हुन्छ त्यसको निम्ति अब हाम्रो मात्रै दुई चाहिँ बहुमत आयो भने त हामीले नै सरकार पनि बनाउँछौँ संविधान पनि त्यही ढङ्गले तर हाम्रोमा त दुई तय आएन र अरूसँग गठबन्धन गर्नु पऱ्यो भने त्यति बेलासम्म चाहिँ अरूसँग पनि लेन्दन गर्नुपर्ने हुनसक्छ त्यसै भएको हुनाले अहिले नै हामीले व्यक्तिको बारेमा बोलेका छैनौँ तर हाम्रो पार्टीको तर्फबाट अध्यक्ष कमरे प्रचण्डकै नेतृत्वमा नै यो प्रक्रिया अगाडि बढ्छ प्रधानमन्त्री छैन मेरो चाहना भन्नुहुन्छ भने त हिजो पनि मेरो व्यक्तिगतै कुरा गर्नुहुन्छ भने त मेरो चाहना त्यति होइन विकास र समृद्धि आओस् भन्ने चाहन्छु म अलिकति राजनीतिक अर्थशास्त्र ले ले आ, था था। को रुचि मान्छे पनि हो त्यसैले मैले चाहिँ आफ्नो भूमिका चाहिँ यो देशमा विकास र समृद्धि ल्याउने दिशामा केही गर्न पाए हुन्थ्यो भन्ने मात्रै मेरो बढी चाहना छ शासन सत्ता चलाउने एउटा शक्तिको चाहिँ लालसा स्वाद मलाई त्यति लाग्थ्यो तर मान्छेले जुन भनेका छन् नि बाबुराम भट्टै सत्तामा पुगेपछि सबै नछोड्ने नेताको रूपमा रूपान्तरित हुनुभयो भन्ने आरोप त छैन त तपाईँलाई नेपाली जनताको छु भने जस्तो केही व्यक्तिहरूले भन्ने कुरा आम जनताले त्यसो भने आम जनताले त बाबुरामले सोझो नियतले गर्न खोजेको थियो विचार गरेर नचाहेको मैले निर्वाचन गराउनु मेरो दायित्व थियो मैले कसलाई म निर्वाचित प्रधान अर्को को हुनसक्छु तपाईँलाई प्रधानमन्त्री बनाउनु चाहनु भएन नि उहाँ हुने आधारै थिएन उहाँ कसरी भन्नुहुन्थ्यो भन्नुहोस् उहाँ संविधान सभाको सदस्य पनि हुनुहुन्थेन र उहाँ सबभन्दा ठुलो पार्टीको नेता पनि होइन र उहाँ कसरी बन्न सक्नुहुन्छ तपाईँको पार्टी अध्यक्षले सुशीलको प्रधानमन्त्री हुनुहुन्छ भनेर भन्नुभएको थियो कहिल्यै भन्नुभएको थिएन यो बेकार भ्रमको कुरा हो यदि संविधान सभाबाट संविधान बनेको अवस्थामा अर्को निर्वाचनको निम्ति सुशील कुर्ला हुन सक्नुहुन्छ भनिएको थियो तर संविधान सभाबाट संविधानै नबनेपछि त सुश्री पराजी भन्ने त कुनै सम्भावनाै थिएनको समय कतिसम्म रहन्छ डक्टर रामभरण यादवको समयावधि कति हो त अब अन्तरिम संविधानका केही अस्पष्टताहरू त तर मेरो विचारमा उहाँको समयावधि अब पाँच वर्ष त नागिसक्यो त्यसैले राष्ट्रपतिको पनि निश्चित कार्यविधि हुनुपर्छ र यो नयाँ निर्वाचन भएपछि व्यवस्थापिका संसदले त्यसबारे आफ्नै निर्णय गर्छ भनेपछि नयाँ निर्वाचनपछि राष्ट्रपति पनि रहनुहोस् भयो अब त्यो त स्वत त्यो अनिश्चित कालमा रहने भन्ने त हुँदैन लोकतन्त्रमा चयन हुन्छ बिल्कुल नयाँ राष्ट्रपतिको निर्वाचन त स्वतः हुन्छ तपाईँलाई चाहिँ चिनले विश्वास नगरेको कारण के हो त्यो गलत कुरा हो चिनले र भारत तपाईँलाई प्रधानमन्त्री हुँदाखेरि कहिले पनि चिनले निम्ता गरेन उहाँले निम्ता गर्नुभयो चिनको प्रधानमन्त्री नै आउनु नै ठुलो कुरा थियो सानो सानसानो कुरा थियो अनि दस वर्षपछि अहिलेचोटि उहाँ आउनुभएको त्यस कारणले मलाई चिनकोले त्यो सम्बन्ध राख्न चाहने भन्ने कुरा होइन मेरो राम्रो सम्बन्ध छ तर संजो के पऱ्यो भने उहाँहरू पनि त्यहाँ नेतृत्व परिवर्तनकै कालखण्डमा हुनुहुन्थ्यो त्यति बेला त्यसले गर्दाखेरि समय भएन अब वा अहिले उहाँले मलाई बोलाउनु भएको थियो अब म सरकारहरू हटेँ अहिले मलाई बोलाउनु भएको थियो त्यति बेला उहाँलाई जाँदै लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुख बनाउनको लागि भारतको सहयोग थियो मृतराष्ट्रहरूको भूमिका थियो यस्तो विषयमा पनि हामीले विदेशीकै मात्रै हात हेर्ने यस्तो लोकमानशील कार्कीलाई नेपालका चार दलले सिफारी गरेका हुन् र त्यसैको आधारमा संवैधानिक परिषदले सिफारी गरेर राष्ट्रपतिलाई पठायो र राष्ट्रपतिले त्यसलाई चाहिँ स्वीकृत गर्नुभयो र उहाँले शपथ ग्रहण गर्नुभयो यथार्थमानशील कार्की ल्याउन खोज्नुभयो कोही न कोही आउनै पर्थ्यो त्यसैमा सहमति बन्यो सबै पक्षको त्यही कारणले गर्दा जनआन्दोलनमा दमन नगरेको मान्छेहरू त को पाउँछ हिजोको सेनाका पुलिसका प्रहरीका प्रशासनका न्यायालयका सबै मान्छे हिजोको आन्दोलन र जनयुद्धको कुरामा दमन सङ्गलै थियो सबै ती सबैलाई हटाउने हो भने त नेपालमा कोही पनि मागिरहँदैन अयोग्य कर्मचारी भनेर ठरिएको काम गर्न नसकेको रायमाझी आयोगले दोषी ठहरायो दो त सबै अहिलेका सचिवहरू मन्त्रीहरू उहाँहरू सबैलाई रायमाझी आयो दोषी ठहरायो तर कारवाही किन गरिएन त उहाँले गर्नु भएन भोलि भ्रष्टाचारमा त्यस्तो आरोप प्रमाणित भएछ भने भोलि निर्वाचित हुने संसदले महाभियोग लगाएर उहाँलाई हटाउन सक्छ अहिले अप्रमाणित आधारमा हल्लाको आधारमा कसैलाई आरोपित गर्नु सही हुँदैन जुन छ नि भ्रष्टाचारको आरोप लागेको छ त्यसलाई बचाउनको अख्तियारमा माओवादी किन सबभन्दा त्याग र बलिदान गर्ने पार्टी माओवादी हो मैले अस्ति पनि खुला भाषणमा भनिसकेको छु माओवादी पार्टीका नेताहरूको सम्पत्ति सबै लैजाऊ र तिम्रो सबै सम्पत्ति हाम्रो पार्टीले देऊ हामी राष्ट्रियकरण कर गर्छौँ त मैले घोषणा गरिसकेँ तपाईँले गर्न सक्नु त प्रधानमन्त्री हुँदाखेरि राष्ट्रियकरण त मैले उहाँलाई खुला चुनौती दिएको छु साँटो भनेको छु मैले हाम्रो सम्पत्ति छ भने तपाईँ लैजानु काङ्ग्रेस एमएलए नेताहरू लैजानुहोस् र काङ्ग्रेस र एमआलएका नेताहरूको सम्पत्ति जति दिनुहोस् हामीले व्यक्तिगत रूपमा होइन हामी राष्ट्रिय हितमा सामी ढङ्गले प्रयोग गर्छौँ भनेर मैले खुला भनिसकेँ लोकमान सिंह कार्कीले अहिलेको स्थितिमा भ्रष्टार रोक्न सक्नु होला तपाईँलाई विश्वास छ लोकमान सिंह कार्की व्यक्तिगत कार रूपमा मात्रै टिप्पणी गर्न चाहन्न तैपनि उहाँ एकजना एउटा सक्षम प्रशासक हो भन्ने छवि बनाएको व्यक्ति हो र मलाई के विश्वास छ भने उहाँले आफ्नो कार्यकालमा कुशलतापूर्वक भूमिका निर्वाह एक्सन गर्न सक्नुहुन्छ भ्रष्टी अभियानमा असफल हुनुहुन्छ त्यही विश्वासका साथ उहाँलाई जिम्मेवारी दिएको छ एकीकृत माओवादी पार्टी का शीर्ष नेता डाक्टर बाबूराम भट्टाई मऋषि धमाला को साथ में बाढ़ी बहस में आधारित श्रोताओं में विवाद मा बढ़े लोकपान सिंह कारर्क हिजो शपथ ग्रहण कराई सकेभार सु खास गरी भनिने सम्हालेपछि अहिले फेरि पनि लोकमान सिंह कार्कीको बारेमा चर्चा परिचर्चा हुन थालेको छ चा। काङ्ग्रेस चाहिँ चुप बसेको छ नेपाली कङ्ग्रेसको सभापति सुशील कोइरालाले जुन किसिमको प्रतिक्रिया दिनुभएको थियो अस्ति तर हिजो उहाँले कुनै पनि प्रतिक्रिया दिनु अब लोकमान सिंह कार्कीले कसरी काम गर्नुहुन्छ उहाँले भन्नुभएको छ चा। भ्रष्टाचारीलाई छाडिन्न भनेर उहाँले पस् रूपमा भन्नु भएको छ राजस्व छली गर्नेहरूलाई तुरन्त कारवाही गरिन्छ भनेर उहाँले बताउनु भएको छ त्यसैले अब हामी आज जहाँ जहाँ जाँदै जा जा जा पुष्पराज पराजुलीसँग जा सिधै सम्पर्कमा छौँ बिपी प्रतिष्ठानको उहाँ चाहिँ ससम्योजक हुनुहुन्छ र यो राष्ट्रिय सम्मेलन हुँदैछ आयोजक समितिले के के गर्दैछ भन्ने बारेमा हामी पुष्पराज पराजुलीसँग सिधा सम्पर्कमा छौँ उहाँसँग कुराकानी गर्दैछौँ पुष्पजी पुष्पजी पुष्पजी श्रोताहरू सकिरहेको छैन हामी पुष्पराज पराजुलीसँग छौँ बिपी चिन्तनको प्रतिष्ठानको जुन किसिमको राष्ट्रिय सम्मेलन हुँदैछ यो सम्मेलन किन र केका लागि हाम्रो बिचमा सोजक पुष्पराज पराजुली हुनुहुन्छ पराजुलीजी हजुरलाई कार्यक्रम स्वागत गर्न चाहन्छु तपाईँहरूको यो सम्मेलन हुँदैछ यो सम्मेलनको मुख्य एजेन्डा के हो संलन को मूल एजेंडा बीपी कोईराला विचार जनता का बीच में संप्रेषित करने में अ समय मेंी कांग्रेस ने भी बीपी को विचार जो ढंग के प्रसारित करमसात करो ढंग नगर कोभूति भैया कारण रोष बीपी कोईराला सह वर्ष में पुग्दे होीपी कोईराला सर्षे पूर्व संध्या हामीले राष्ट्रिय सम्मेलन मार्फत बिपीको विचारलाई एकपटक राष्ट्रिय बहसको विषयमा उजागर गर्नका लागि हामीले यो राष्ट्रिय सम्मेलनको आयोजना गरेका छौँ अहिले त बिपीको विचार सबैले छोडिसके नेपाली कङ्ग्रेस पार्टीलाई छोड्यो हजुर अब बिपीको तपाईँले भने जस्तै बिपीको विचारलाई छोडेका कारणले मुलुकभित्र वर्तमान जुन सङ्कट देखा परेको छ यो सङ्कट देखा पर्नु भित्रको मूल कारण बिपीको विचारलाई छोड्दै जाँदाको अवस्थामा सिर्जना भएको भन्ने हाम्रो ठम्याइ छ त्यसैले बिपीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक छ केही सन्दर्भमा समयानुकूल राजाका कारणले यो मुलुकभित्र राज संस्थाले आफ्नो खाल्टु आफै खनेको हो न कि के अरे नेपाली काङ्ग्रेसकोले यसमा दोष गऱ्यो भन्ने पक्षमा बिपी चिन्तन प्रतिष्ठान छैन तर अन्य बिपीका विचारहरू का जुन लोकतान्त्रिक मूल्य मान्यतादेखि लिएर जो आचार र व्यवहार समग्र कुरामा समेत पनि नेपाली कङ्ग्रेस र नेपालका पोलिटिकल पार्टीहरूले पार लोकतान्त्रिक अथवा प्रजातान्त्रिक विचारहरूलाई आत्मसात गर्न नसकेका कारणले मुलुकको परिस्थिति त्यो ढङ्गले गइरहेको छ तर विधिको विचार अहिलेको सन्दर्भमा उत्तिकै सान्दर्भिक सान्दर्भिक त होला पुष्पराज पराजुली तर पनि तपाईँहरूले नेपाली कङ्ग्रेसले बिपीको मेलमिलाप नीतिलाई जसरी अगाडि बढाउनु पर्थ्यो त्यो बढाउनु भएन बिपी कोइरालाई लिनुभएको प्रजातान्त्रिक मूल्य र मान्यताको जुन दृष्टिकोण विचार चिन्तन थियो नि त्यो त काङ्ग्रेसले छोडिसक्यो नि पराजुलीजी ऋषिजी मलाई लाग्छ कङ्ग्रेसको नेतृत्वले यसलाई जुन ढङ्गले परिभाषित गरिनु पर्थ्यो जुन ढङ्गले कारणको तहमा लगिनु पर्थ्यो त्यो कुरामा कमजोरी भएको छ मलाई लाग्छ पार्टीका नेताहरू पनि यसलाई छोडिसक्यौँ भन्न सकेका सके छैनन् तर त्यसको गम्भीरतालाई बुझ्ने कुरा का। कुरामा अथवा त्यसलाई कारणको तहमा कुरामा कमी कमजोरी भएको छ हामीले पार्टीका नेताहरूलाई कम्तीमा चेत खोलोस् र दिदीको बाटोबाट चाहिँ तपाईँहरू दाना जहाँ भन्ने मूल दबाब दिनका लागि भनेर हामीले यो कार्यक्रमको आयोजना गरेका छौँ र हामीलाई विश्वास के छ भने राष्ट्रभरि पचहत्तरी जिल्लाका डिपी विचारसँग सम्बद्ध भएका अथवा नेपाली कङ्ग्रेससँगै ज्यादा सम्बद्ध भएका साथीहरूको राष्ट्रव्यापी रूपमा यो सम्मेलन हो राष्ट्रव्यापी सहभागिताको बिचमा यो सम्मेलन हो त्यसरी यो सम्मेलन मार्फत मार्फत हामीले लोकतन्त्रको न्यूनतम मूल्य मान्यता पनि पालना नगरीकन अगाडि बढिरहेको जो वर्तमान परिस्थिति छ यसको अन्त गर्नको लागि राष्ट्रिय रूपमा दबाब दिने मूल उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरेका छौँ र हामीले एकपटक सबैलाई डिपीलाई नबिर्सन र डिपीको जी, समय समय पुष्प राज पराजुली बीपी चिन्तन प्रतिष्ठानको सह सम हुनुहुन्छ निर्वाचनको माहौल बनाउनको लागि ए माओवादी र नेपाली कङ्ग्रेसको शीर्ष नेताहरूको बिचमा पनि वार्ता भएको छ एमालेको केन्द्रीय समितिको बैठक पनि जारी छ दलहरूको बिचमा संवाद सुरु भएको छ चुनावको माहौल सिर्जना गर्नको लागि अब चुनावमा सबै नेताहरू सबै पार्टीहरू र देशको जनताहरू होमिनुको अर्को विकल्प छैन आजको कार्यक्रमबाट प्रविधि मित्र नरेन्द्र गिलाङलाई धेरै धेरै धन्यवाद दिँदै म ऋषि धमाला बिदा हुन चाहन्छु रेडियो अर्पण एक